साथमा तपाईँको साथमा तपाईँको माझमा हरेक हप्ताको शुक्रबार तिन बजेको नेपाल बाली नेत्रोको समाचार पछि म सुझा आउने गर्छु सु। र यतिखेर पनि मलाई कन्ट्रोनबाट साथ दिइरहनु भएको छ हाम्रो राज दाईले आफ्नो सामु उजागर गर्न चाहनुहुन्छ भने आफ्नो लेख रचना तपाईँ जस्तै साना साना भाइ बहिनीको अगाडि प्रस्तुत गर्न चाहनुहुन्छ भने शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तीस र शून्य रहेको छ हाम्रो स्टुडियोको नम्बर यसमा आउनुहोस् बटावट बत कल गर्नुहोस् आफूभित्र रहेको आफूभित्र लुकेको प्रतिभाहरू ढुक्कसँग उजागर गर्नुहोस् त्यसैले गर्दा साथीहरू कल गर्न सक्नुहुन्छ साथसाथमा आफू आफ्नो साथीलाई दिनुपर्ने केही मेसेज छन् भने मेसेज दिन सक्नुहुन्छ साथमा मसँग मिठा मिठा कुराकानी गर्न सक्नुहुन्छ र हाम्रो साथीहरू कतिपय साथीहरू कस्तो ट्यालेन्ट हुनुहुन्छ कोही साथीलाई जोक्स भन्न आउँछ क्यारिकर गर्न आउँछ अझ हाम्रो साथीहरू कतिपय कस्ता साथीहरू हुनुहुन्छ भने आफै कविता बनाउने गजल बनाउने अनि गीतहरू लेख्ने यस्तै यस्तै प्रतिभा रहेको हुन्छ हाम्रो साथीहरूभित्र यस्तो यस्तो प्रतिभा नै उजागर गर्ने एउटा स्थान हो कार्यक्रम बालावच मार्फत रहेर तपाईँ आफ्नो प्रतिभा डुक्कसँग उजागर गर्न सक्नुहुन्छ र साथमा मसँग मिठा मिठा कुराकानी लगतै आफ्नो साथीलाई दिनुपर्ने केही मेसेज दिन चाहनुहुन्छ भने हाई फ्रेन्ड हेलो फ्रेन्ड भन्न चाहनुहुन्छ भने डेफिनेटली डायल गर्नुपर्ने हुन्छ हाम्रो स्टुडियोको नम्बर शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तीस र तेत्तिस रहेको छ र साथीहरू तपाईँ कल गर्दै गर्नुहोस् र यतिखेर पनि एउटा मिठो साङ्गीतिक आवाज सुन्नुपर्ने बेला भएको छ त्यसैले मैले कन्ट्रोल रुमको एउटा मिठो साङ्गीतिक आवाज बजाउन आग्रह गर्छु तपाईँ पनि रमाइलो गर्दै गर्नुहोस् गरौँ स्वावलम्बी भन्नुपर्छ यति राम्रो राम्रो राम्रो कुरा गर्दै थियो साथीहरू यो गीतले यदि तपाईँले ध्यान दिएर सुन्नुभएको भने एकदमै मिठो मिठो एकदमै सूचनामूलक प्रस्तुति थियो यो गीतमा साथीहरू यस गीतबाट तपाईँले धेरै कुराको जानकारी पाउनु भएको छ जस्तो लाग्छ मलाई यति राम्रो कुरा गर्दै थियो नि साथीहरू आफ्नो खुट्टामा आफै उभिने हाम्रो यस्तो देश यस्तै एकदमै राम्रो राम्रो कुरा गर्दै थियो साथीहरू यो गीतले र साथीहरू तपाईँ आफ्नो प्रतिभा सबैको सामु उजागर गर्न चाहनुहुन्छ भने शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तीस र तेत्तिस रहेको छ हाम्रो स्टुडियोको नम्बर यसमा आउनुहोस् अनि आफ्नो प्रतिभा देखाउनुहोस् भन्न चाहन्छु र साथीहरू यो गीत बजिरहेको छ र यो गीत सुन्दाखेरि मलाई कस्तो लाग्यो भन्दा यस्तो नेपाल जस्तो यस्तो गर्व गर्वको देश हाम्रो देश त्यसैले गर्दा साथीहरू मलाई एउटा नेपालमा नै फुले एउटा फुलको रानी भनिन्छ हाम्रो लाली गुराँस जस्तो फुल हाम्रो देशमा फुलेको छ त्यसैले गर्दा साथीहरू यस्तो राम्रो गीत बजिरहेको बेला मैले एउटा आफ्नो देशकै बारेमा रहेको एउटा लाली गुराँसप्रतिको गर्व लाग्ने एउटा कविता लिएर आएकी छु मैले ध्यान दिएर सुन्नुहोस् है त हाम्रो कविताले के भन्दैछ आहा लाली गुराँस फुल कति राम्रो आफ्नै संसार चिनाउने राष्ट्रिय फुल हाम्रो हुन्छ लेक लेखमा चिसो हावापानी त्यति मुस्किर हाउसिन फुलहरूको रानी कतै कतै सेता पनि लाली गुराँस फुल्छन् ओरपोर कस्तुरी र डाँफे मुनाल डुल्छन् पहाड नै रातो पारी फुल्यो ढक्क मक्क गुराँसमा हाम्रो मन भुल्यो सबकै पनि साथीहरू ढकमक्क फुल्छ लाली गुराँस है हाम्रो देशमा फुल्छ लाली हाम्रो नेपाल जस्तो देशमा हाम्रो राष्ट्रिय फुल भनिन्छ जुन फुलले गर्दा चाहिँ हाम्रो कविताले भन्यो नि राष्ट्रिय फुल हो रे संसारमै यो लाली गुराँस जस्तो फुलले संसारमै नेपाललाई चिनाउँछ अरे जुन फुल चाहिँ पाहाडमा पाइन्छ विशेष गरी हाम्रो साथीलाई थाहा छँदैछ पाहाडमा पाइन्छ साथीहरू यस्तो कल्पना गर्नुहोस् न लाली गुराँस कस्तो हुन्छ कस्तो राम्रोसँग फुल्छ आहाको राम्रो हुन्छ होला ढकमक्क कस्तो राती गुराँस राति भएर फुल्दाखेरि त आथीहरू म चाहिँ कल्पना पनि गर्न सक्दिनँ कि कति रमाइलो हुन्छ भनेर पक्कै पनि साथीहरू लेख लेखमा पाइन्छ अरे चिसो आमा पनि पाइन्छ अरे लाली गुराँसलाई भन्दै थियो है साथीहरू हाम्रो यो रमाइलो कविताले र पक्कै पनि साथीहरू तपाईँ पनि आफ्नो प्रतिभा सबैको साम उजागर गर्न चाहनुहुन्छ भने तपाईँको प्रतिभाले हामीले यस कार्यक्रममा स्थान दिने गर्दछौँ त्यसले गर्दा साथीलाई मैले पटक पटक बनिरहेकी छु आफ्नो प्रतिभा लुगा लगाउनु हुँदैन मैले कतिपय यस्ता भेटेकी छु आफूभित्र प्रतिभा त हुन्छन् होइन जुन व्यक्तिको जुन व्यक्तिभित्र पनि एउटा यस्तो प्रतिभा लुकेको हुन्छ नि त्यो प्रतिभा चाहिँ देखाउनु पर्छ सा कि जुन व्यक्तिको व्यक्तिभित्र पनि एउटा एउटा प्रतिभा लुकेर रहेकै हुन्छ कि साथीहरू त्यसैले गर्दा चाहे जस्तो सुकै प्रतिभा होस् चाहे जस्तो सुकै ट्यालेन्ट आफ्नो होस् देखाउनुपर्छ आफ्नो ट्यालेन्ट लुकाउनु हुँदैन भनिरहेकी छु मैले पटक पटक बार त्यसैले गर्दा साथीहरू शून्य छप्पन्न पाँच त्रिसठी र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिस रहेको छ हाम्रो स्टुडियोको नम्बरमा आउनुहोस् आफ्नो प्रतिभा देखाउनुहोस् मैले साथीहरूलाई दे भन्दै थिएँ मैले कस्तो कतिपय साथीहरू भेटेकी छु भन्ने कुरा गर्दै थिएँ है साथीहरू कस्तो साथीहरू भेटेकी छु भने मैले आफ्नो प्रतिभा त हुन्छ होइन एउटा न एउटा व्यक्तिभित्र आफ्नो प्रतिभा लुगेको त हुन्छ तर होइन अब कोही साथीहरू हुनुहुन्छ नि अब मैले कति त्यस्ता साथीहरू भेटेकी छु अब तपाईँको यस्तो प्रतिभा छ देखाउनुहोस् उजागर गर्नुहोस् भन्छु होइन लगाउनुहुन्छ देखाउनुहुन्न ए किन देखाउने हो र कि देखाउँदैमा के हुन्छ र भन्नुहुन्छ त्यस्तो कन्सेप्ट लियो भने साथीहरू यस्तो नराम्रो कन्सेप्ट हो त्यो साथीहरू त्यसैले त्यस्तो कन्सेप्टलाई हटाएर अगाडि बढ्नुपर्छ अनि अघि नै हाम्रो गीतले पनि भनिसकेको छ अगाडि बढ्नुपर्छ शुभकामनाले अगाडि बढ्ने मान्छेलाई शुभकामना भन्दैछ नि है साथीहरू त्यसैले गर्दा हाम्रो साथीहरू अगाडि बढ्दै हुनुहुन्छ भने केही नयाँ कामको थालनी गर्दै हुनुहुन्छ भने साथमा मेहनत गरेर पढिरहनु भएको छ भने बेस्ट अफ लक भन्न चाहन्छु मैले पनि र साथीहरू यतिखेर पनि कोही साउनुभएको छ कि जस्तो लागिरहेको छ मलाई कन्ट्रोल रुमबाट राजदाले सिग्नल दिइरहनु भएको छ कसरी हुनुहुन्छ जस्तो लागिरहेको छ खै के प्रतिभा देखाउनुहुन्छ कस्तो ट्यालेन्ट लुकेको छ उहाँभित्र हाम्रो कन्ट्रीको राजदाई कुरा गर्दै हुनुहुन्छ ओके कसैसरी हुनुहुन्छ लाइनमा ओके कुरा गर्दै हुनुहुन्छ अब मसँग मात्रै नभएर हाम्रो राजदाई पनि कुरा गर्दै हुनुहुन्छ है साथीहरू तपाईँ पनि आफ्नो प्रतिभा देखाउन चाहनुहुन्छ भने शून्य र शून्य छप्पन्न पाँच त्रिसठी तिन रहेको छ हाम्रो स्टुडियोको नम्बर यसमा आउनुहोस् भन्ने क्रममा कोही साथी हुनुहुन्थ्यो अरे लाइनमा तर ऊ माइ गट हामीलाई चाहिँ खै के के भइरहेछ के के भइरहेछ कन्ट्री रुममा मैले त बुझ्नै सकिरहेको छु ओके साथीहरू यतिखेर पनि एउटा मिठो आवाज सुन्नुपर्ने बेला भएको छ त्यसपछि एउटा छोटो ब्रेकको पालो त्यसपछि म फेरि आउनेछु लागी, फेल छुट छूट भार्थीट टेस्ट एसएलसीपेशल एसएलसी प्रिपेरेशन क्लास में भर्ना खुलना हामी कहाँ दक्ष तथा अनुभवी शिक्षक सिच्यक, शिक्षिकाबाट स्वच्छ एवं शान्त वातावरणमा व्यवस्थापकको प्रत्यक्ष निगरानीमा लेसन प्लान अनुसार एसएलसी तथा प्लस टू को कक्षा सञ्चालन गराइन्छ साथै सम्पूर्ण तहको ट्युसन इङ्ग्लिस ल्याङ्ग्वेज एवं प्लस टूमा साइन्स पास गरी बिबिए र सिए पढ्न चाहनेहरूका लागि कम्पलसरी बेसिक कोर्स पनि गराइन्छ सम्पर्क न्यु साइनिङ एजुकेसन सेन्टर रत्नगर आर्ट दूरसञ्चार रोड चितवन प्रबन्धक नवीन कुमार शर्मा फोन शून्य छप्पन्न पाँच बैसठी तिन सय पचपन्न मोबाइल अन्ठानब्बे चार एकाउन्न पुनः सर सिसी निगरानीमा पढाइ हुने जानकारी गराइन्छ गुणस्तरीय शिक्षाको लागि न्यु साइनिङ एजुकेसन सेन्टर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 हजूर हमी कहार निर्माण को लगी आवश्यक पड़े ट्वाइलेट, बाथरूम सेनेटरी का सामान नेपाट टी सी शिखर फ्लाईओवर रेडीमेड धोका साथ पशुपति पैंट छप्लायर सेंटर तप को नाम तपाई को घर बलियो आकर्षक निर्माण सहयोग करने हम काम हम काम सम्पर्क अर्याल सप्लाई सेन्टर रनपाठ बकुलर छोक रेडियो अन्ठानब्बे सत्र आठ सय अर्याल पुनशालय सेन्टर पुरानो ठाउँबाट पचास मिटर पूर्वतर्फ सरेको जानकारी गराइन्छ फोन शून्य छपन्न पाँच एकसठी आठ सय चालिस थाहा छैन र हजुरलाई एकै ठाउँमा पाइन्छ न्यु नेसनल बुक्स आइन्ड स्टेसनरी जाउँ सधैँ सम्झेर सौराछो घरि घरी न्यु नेसनल बुक्स आइन्ड स्टेसनरी जाउँ सधैँ सम्झेर सौराछो घरि घरी जाउँ सम्झेर सौराछो घरि घरी हामी कहाँ सरकारी विद्यालय बोर्डिंग, स्कुल तथा क्याम्पस काठ्य पुस्तकहरू धार्मिक किताब अफिस का लागि आवश्यक पर्ने स्टेसनरी सामानहरू खेलकुद का सामग्रीहरू पाइनेका साथै होलसेल मूल्यमा बिक्री गरिन्छ सम्पर्कल बुक्स एन्ड स्टेसनरी रत्न फोन शून्य छपन्न पाँच पाँच सय उन्नाइस मोबाइल अन्ठानब्बे पाँच पचास गारी गारी। दे सम्झेरो तपाईँ यति बेला सुन्दै हुनुहुन्छ सबैका लागि सबैका लागि अडपड एकैछिनको विज्ञापनपछि पुनः स्वागत छ साथीहरू सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहर्समा आइरहेको छ कार्यक्रम भलावज र कार्यक्रम बालावजको साथमा तपाईँको साथमा तपाईँको मासमा बसेर तपाईँ जस्तै सना साना भाइ बहिनीले गाउनुभएको गीतहरू गाउनुभएको गीतहरू बजाइरहेको छु अनि तपाईँको प्रतिभा हेर्ने पनि जमर्का मेटिरहेकी छु हाम्रो कार्यक्रम बालाओज मार्फत र तपाईँलाई भनेर मैले साथ दिन आइसकेको छु म सुझा र मलाई कन्टुनुबाट साथ दिइरहनु भएको छ राजदाईले साथीहरू तपाई पनि आफ्नो प्रतिभा सबैको सामु देखाउन चाहनुहुन्छ भने आफ्नो ट्यालेन्ट सिप प्रस्तुत गर्न चाहनुहुन्छ भने शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिस रहेको छ हाम्रो स्टुडियोको नम्बर यसमा आउनुहोस् अनि आफ्नो प्रतिभा देखाउनुहोस् तपाईँभित्र कस्तो प्रतिभा लुकेको छ आज देखाउनुहोस् हामीलाई कस्तो प्रतिभा छ होइन तपाईँको प्रतिभाले कतिको कदर पाउँछ अनि गीत गाउन आउँछ हाम्रो साथीलाई जोक्स भन्न आउँछ क्यारिकेचर गर्न आउँछ भने पनि पक्कै पनि दिन सक्नुहुनेछ है साथीहरू भन्न चाहन्छु तपाईँ मसँग मिठा मिठा कुराकानी गर्न सक्नुहुन्छ साथमा आफ्नो साथीहरूलाई दिनुपर्ने केही मेसेज दिन चाहनुहुन्छ भने हेलो फ्रेन्ड हाई फ्रेन्ड भन्न चाहनुहुन्छ भने पनि डायर गर्न सक्नुहुन्छ शून्य र शून्य र साथीहरू यतिखेर पनि विज्ञापनपछिको समयमा एउटा मिठो आवाज सुन्नुपर्ने बेला भएको छ यो मिठो साङ्गीतिक आवाजले के भन्दैछ सुनौ है त यो मिठो साङ्गीतिक आवाज लाई काम बालकालाई काम नगराउ कसैले भन्दै थियो साथीहरू पक्कै पनि साथीहरू बालबालिका भनेको त पढ्ने लेख्ने उमेर हो होइन पढ्ने लेख्ने उमेरमा काम गर्ने हलो बोक्ने अनि यसै हाम्रो गीतले भने जस्तै काम गर्नु पर्यो भने त साथीहरू त्यसो एकदम बाल श्रम हो भन्न चाहन्छु र साथीहरूलाई पनि थाहा छँदैछ बालबालिका भएपछि कति रेस्पोन्सिबिलिटी हुनुहुनुपर्छ साथमा बालबालिकालाई त पढ्ने लेख्ने उमेर हो होइन पढ्ने लेख्ने उमेरमा नै बालबालिकाले केही गर्नुपर्छ भन्ने कन्सेप्ट आयो भने त्यो त्यो मान्छे भोलिपर्सि गएर ठुलो मान्छे बन्नसक्छ पढ्ने लेख्ने उमेरमै पढ्न र नलेखिकन पढेर र नलेखिकन काम गर्ने अनि यस्तै यस्तै काम गर्ने मात्रै गरिरहने काम मात्रै गरिरहने नपढ्ने पढ्ने लेख्ने उमेरमा त पढ्नुपर्छ नि साथीहरू होइन त्यसैले गर्दा पनि साथीहरू हाम्रो गीतले यस्तै राम्रो कुरा गर्दै थियो र साथीहरू तपाईँ आफ्नो प्रतिभा देखाउन शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र तेत्तिस डायल गर्दै गर्नुहोस् भन्दै थिएँ मैले र यतिखेर पनि बिदा माग्ने बेला भइसकेको छ मैले कन्ट्रोनबाट सिग्नल पाइसकेको छु त्यसैले पनि यति दिनसम्म हामीलाई एक सय ध्वनि तरङ्गसँगै इन्टरनेट अनलाइनको डब्लु डब्लु लगइन गरेर सुनेर साथ दिनुभएको छ यसको लागि थ्याङ्क यू सो मच र यति मलाई कन्ट्रोरुमबाट साथ दिनुहुने राजभाइप्रति पनि आभार प्रकट गर्दै अर्को हप्ता पनि तपाईँको साथमा तपाईँको माथमा कार्यक्रम बदावाज लिएर म सुझा उपस्थित हुने बाटो गर्दै आजको लागि पनि म छुटिन्सुल हौस् नमस्ते